सबैका सधैका रेडियो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइन भएको बिहान एघार बजेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई विवादरहित बनाउन प्रधानमन्त्री सुशील कोइरालाले सर्वदलीय बैठक बोलाउनु भएको छ सभा बाहिर रहेको नेकपा माओवादी सहित संविधानसभाका सबै दलहरूलाई बैठकमा बोलाइएको छ प्रधानमन्त्री निवासारमा भारतीय प्रधानमन्त्री आइतबार विहान नेपाल आउने कार्यक्रम निश्चित भएको छ सा। सत्र वर्षपछि सा हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउन सबै दलले सहयोग गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएको बालुवाटार स्रोतले जनाएको छ बैठकमा विभिन्न दलका प्रतिनिधि आउने क्रम शुरू भएको प्रधानमन्त्रीका प्रेस काश अधिकारीले प्रधानमन्त्री कोइरालाले यसअघि भारतीय समकक्षी मोदीको भ्रमणका बारेमा सत्तारूढ़ दलसँग पनि छलफल गरिसक्नु भएको छ वहाँले प्रमुख तीन दलको बैठक बोलाएर पनि भारतीय प्रधानमन्त्रीको भ्रमणका बारेमा छलफल गरिरहनु भएको छ तीन दलको बैठकले संविधानसभाका सबै दल र बाहिर रहेका राजनीतिक दलसँग पनि सहमति जुटाउन प्रधानमन्त्रीसँग आग्रह गरेपछि सर्वदलीय बैठकको आह्वान गरिएको हो व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ दिउँसो एक बजेपछि बस्ने आजको बैठकमा विनियोजन गरिएको बजेटमाथि छलफल हुने भएको छ मन्त्रालयगत छलफल आजदेखि शुरू हुँदैछ यसअघि नौ गतेदेखि नै बजेटमाथि छलफल शुरू गर्ने संसद सचिवालयको तयारी भए पनि योजना आयोगले रातो किताब भाग दुई छपाईमा ढिलाइ गरेका कारण छलफल पनि ढिला शुरू भएको हो आजको बैठकमा मन्त्रालयगत रूपमा छुट्याइएको बजेटमाथि सभासदहरूले आफ्नो धारणा राख्ने बुझिएको छ नेपाली कंग्रेसका संस्थापक महामानव बीपी कोइरालाले प्रयोग गर्नुभएका ऐतिहासिक सामग्री तथा दस्तावेजको दीर्घकालीन व्यवस्थापन कसरी गर्ने भन्ने समस्या उत्पन्न भएको छ बीपी जन्म शताब्दीको अवसर पारेर शुरू गरिएको बीपी विचार यात्राका क्रममा विराटनगरमा रहेको कोइराला निवासबाट ल्याइएका पुराना सामग्रीहरू जस्ताको त्यस्तै राख्न अहिले बीपी संग्रहालयलाई अप्ठ्यारो परेको संग्रहालयका प्रमुख परशुराम पोखरेलले बताउनु भएको छ विराटनगरबाट बीपी कोइरालाले अध्ययन गर्नुभएका एक सय भन्दा बढी पुस्तकहरू ल्याइएको भए पनि पुस्तक पुराना भएर जहाँ छोयो त्यही खस्ने अवस्थामा रहेकाले जोगाउन जो मुस्किल परेको उहाँले बताउनु भएको छ संग्रहालयका लागि सरकारले थप बजेट विनियोजन नगर्दा पनि समस्या उत्पन्न भएको उहाँको भनाइ छ सयको हाराहारीमा पुस्तक छन् उहाँले भन्नुभयो सबैले देख्न र अध्ययन गर्न पाउने अवस्था बनाउन र डिजिटल रूपमा क्रिया नलाग्ने बनाउन नै अहिलेको चुनौती हो पोखरेलले सरकारले यसमा ध्यान नदिएकोमा गुनासो गर्नु भएको छ कोइराला निवासमा रहेका खाजा तथा खाना खाने सामग्री काठको बाकस माला कोइरालालाई विभिन्न निकायबाट दिएका उपहारहरू संरक्षणका लागि बीपी संग्रहालयमा लगिएको छ वहाँले आर्थिक सँगै पूर्वाधारमा समेत समस्या उत्पन्न भइरहेको बताउनु भयो वन तथा भू संरक्षण मन्त्रालयले जिल्लाका वन कार्यालयहरूलाई दश वर्ष रणनीति कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ मन्त्रालयले मन्त्री निर्णय गरी स्थानीय निकाय जिल्ला विकास समिति गाउँ विकास समिति र नगरपालिकासँग समन्वय गरी एक घर एक रूख एक गाउँ एक वन तथा एक नगर अनेक उद्यान कार्यक्रमलाई अघि बढ़ाउन आफ्ना निकायहरूलाई निर्देशन दिएको हो वन सम्बन्धी दश वर्ष रणनीति अन्तर्गतका कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सफल बनाउन मन्त्रालयले स्थानीय निकायका साथै गैर सरकारी संस्थाहरूसँग समेत समन्वय गरी अघि बढ़न निर्देशन गरेको मन्त्रालयका प्रवक्ता कृष्ण आचार्यले जानकारी दिनुभयो गाजाको एक व्यस्त तरकारी बजारमा इजरायली सेनाले गरेको हमलामा कम्तीमा सत्रजनाको मृत्यु भएको छ गाजाको स्वास्थ्य मन्त्रालयले सो हमलामा एक सय घाइते भएको जनाएको छ हिजो इजरायली सेनाले गरेको आक्रमणमा थुप्रै धनझनको क्षति भएको अधिकारीहरूले बताएका छन् सो बजार क्षेत्रमा चार घण्टाका लागि युद्धविराम भएको खबर पाएपछि स्थानीयहरू बजारमा निस्किएका थिए ठूलो संख्यामा स्थानीयहरू बजारमा निस्किएका बेला आक्रमण भएको थियो तर इजरायली सेनाले सो बजार क्षेत्रमा युद्धविराम नभएको बताएको छ यसअघि हिजो बिहान गाँजा क्षेत्रमा संयुक्त राष्ट्रसंघले शरणार्थीहरूका लागि बनाइदिएको एक आवासीय विद्यालयमा इजरायली सेनाले गरेको आक्रमणमा सोह्र जनाको मृत्यु भएको थियो र इंगल्याण्ड <भादा> विरूद्धको तेस्रो टेस्ट बराबरी गर्न भारतले संघर्ष गरेको छ चार सय पैंतालीस रन को लक्ष्य पछ्या भारत ने चौथों दिन को खेल सकि चार विकेट गुमा एक सय बारह रन जोड़े भारत अज तीन सय तेतीस रन ने पछाड़ी पड़े भारत ने आज दिनभरी आउट नई खेले में बराबरी होने वहींलैंड जितना का भारत का छजना बैट्समैनला आउट गर्नुपर्नेछ भारतका अजेंका रेहेने र रोहित शर्मा क्रिजमा रहेका छन् रेहेनेले अठार तथा शर्माले छ रन बनाएका छन् इङ्ग्ल्याण्डले पहिलो पारीमा पाँच तथा दोस्रो पारीमा दुई रन बनाएको थियो भारतले पहिलो पारीमा तीन रन बनाएको थियो अन्तिम दिनको खेल आज दिउँसो पाउने चार बजेदेखि शुरू हुनेछ पुरान कर्मचार्य पेट्रोल पंप संग्रिटी दु सौ नब्बे सैनेटरी टॉयलेट बाथरूम का फिटिंग दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसियन फेय को आधिकारिक विज्रेता जानकारी कराइन मल्टीलर्निंगी मैथ नदी पांच पिछयी